हजुर नमस्कार अनि हार्दिक स्वागत अभिवादन चार थप्लो पाँच मेघहरूसँग इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्व भएको छ यो आवाज कुम सुन कुमारको हो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म लागि मित्र विष्णुको सहयोग मिलिरहेको छ प्राविधिक कक्षबाट पक्की हर एक दिन हम आशी समय में तपाई को साथ में तईस कानी कर समझना समर्पण तब आपजन समर्पण का लगी हर एक दिन बेलुका सांझ सात बजे समय में आने गर्सों सात तीस बजेसम तईसग रहने गं र आजको यो श्रृङ्खलामा पनि तपाईँसँग रहेर केही मिठा कुराकानी गर्नको लागि प्राविधिक मित्र विष्णुसँगै उपस्थित भएको छु शून्य र तिन सय लाइनमा तपाईँले फोन गर्न सक्नुहुनेछ फोन गर्नको लागि नम्बर भनिसके शून्य छपन्न पाँच लाइनमा तपाईँले फोन गर्न सक्नुहुनेछ विष्णुजी इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा हुनुहुन्छ स्वागत गर्छु हेलो नमस्ते के गर्नु परांगुटा निरु निरु है आज पद्मपुर बाट हजुर आरामै हुनुहुन्छ हो एकदम ठिक अनि नीरु जी हजुर के गर्नुहुन्छ अ केही गर्दिन बसिसकै बसिबसै मात्र है हजुर अनि खाना खानु भयो हामी खा छैन राजा कति बेला हुन्छ अ एक दिनपछि नि त ममीले भर्दाले नि त ए ममीले बनाउँदै हुन्छ है हजुर दिन दिन कल्पना निता अनि पवन भयो भन्न राणा मगर सरो विशेष गरी मेरो बेस्ट साथी निलुको लागि अनि निरु भनेर चिन्ने निन्ने सम्पूर्णको लागि ल ला। हुन्छुटाउ नमस्कार अज्जी नमस्ते निले फोन गर्नु भएको छ हामीलाई उहाँ सँगै कुराकानी रह्यो र दबाई पनि कार्यक्रममा सहभागी हुनका लागि सुनदर सफनबास 332 र 333 को लाइनमा फोन गर्न सक्नुहुनेछ अब अश्वम कुमारको रिजियो अर्पण 1045 मेघर्सको प्रस्तुति अर्पण शुभसासुन भएको छ अल्को साथीलाईमा स्वागत गर्छ होला हो हजुर नमस्ते नमस्ते को भन्नुफौ नमस्ते वटलिजा वर्षबाटो लीजा ए अछे आराम हुनुहुन्छ आमाले के भन्नु आखा अलिकति दुखिराछ आखा दुखिराछ है लैजासी आखा अल्सति गईराछ दुखिराछ आखा पाखनाबाट शायद शायद आखा पाखना लावला है ओके नि आजको दिन कस्तो रह्यो ठीकै भयो फर्मी ठीक फर्मी बसै घरमै बस्नु भो खाना खानु भो ठाइँ न अहिले टाइम लाग्छ होला 8 बजेतिर टाइम लाग्छ होला 8 बजेतिर हुन्छ है हास्नौ आज सर यसले चाँम ट्राजि 70 टाइम हुन्छ ल साथीहरुलाई समसनオス हजुरलाई धन्यवाद सर यसलाई मको 20 लाइक राखेँ अनि अर्पण हो यो लागि हूँ अनि वीरुलको लागि लाइक अनि वीरुल बिजनेसको लागिको लागि अनि म सिनको लागि सम्पूर्णलाई हास्तो सुटौ नमस्कार नमस्ते हामीलाई फोन गर्नु भएको थियो पर्साबाट लिजा हुनुहुन्थ्यो कुराकानी गरौँ अवश्य पनि तपाईँ कार्यक्रममा सहभागी जनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ फोन गर्नुको लागि सुन्य सपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ फेरि अर्को साथी लाइनमा स्वागत गर्छु हेलो दाजु नमस्कार नमस्कार के छ बदनजी एकदम ठिक छ अनि दिन कस्तो रह्यो आजको Okay, जाने <laughs> <laughs> <laughs> बेला भएको छैन बदनजी त्यसो भए खानपिन भएको छैन है दाजु भर्खर बचाउँदै लाइन मम्मीले चट्ट बसेर कालीको लागि अनि भित्र विष्णु दाईको लागि अनि रिजन दाई राजदा अनि रम शङ्कर हिरान्डीको लागि अनि माउन्ट एभरेस्ट तथा आदर्शिङ सम्पूर्ण भाइ बहिनी तथा स्टहरू धिकारी हुनु हामीलाई फोन गर्नु भएको थियो उहाँसँग कुराकानी अवश्य पनि तपाईँसँग कुराकानी गर्नुभएका छौँ आजको यो श्रृङ्खलामा सुन्न सपूर्ण पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय तेत्तिसमा फोन गर्दै गर्नुहोस् यति बेला एउटा आवाज राख्छु आवाजपछि फेरि आउँछु सुन्दै गर्नुहोला That ain't हजुर भन्दै गर्थ्यो बाले वाइ काले कालीलाई मैले पनि मन पराउन थाने सम्झेर आवाज तपाईँको लागि एकदमै रमाइलो आवाज रहेको थियो अर्पण सुभास सुनिरहनु भएको छ तपाईँको मनको आवाज रेडियो अर्पण एकछिन चार र इन्टरनेट अनलाइनमा रेडियो अर्पण पनि विश्वघर सुन्नु भएको छ प्राविधिक मित्र विष्णुसँगै आवाजबाट सुन्छ तपाईँको साथमा सुन सबै पाँच त्रिसो तिन सय बत्तीस र तिन सय तेत्तिसको लाइनमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ लाइनमा हुनुहुन्छ विष्णु इसारा गर्दै हुनुहुन्छ नमस्ते के छ अब के अरे निलमजी हजुर एकदम ठिकै छ नाम पनि कस्तो अपराउनु होइन कि घाँटी दुखिरहेछ आज त्यही भएर नि हो औषधि खानु पर्ला नि त टेन्सन लाग्छ नि त्यति गाह्रो त छैन साथीहरू त हुनुहोस् तर पनि के गर्ने अनि खानपिन भयो हजुर एकदमै चाँडै हुन्छ हाम्रो त झ्याप खायो विष्णु राई जस्तै क्या विष्णु दाई पठाइदिनु भनेको थिएँ मैले विष्णुदा आउनु है भनेको दिनभरि हेर्नु न यसो अलिक बल्लतिर गएको थिएँ म अनि यसो अब के भन्नु चितवन साह्रै माया लाग्छ क्या चितवनतिर लाग्यो धेरै माया क्या अनि त्यहाँ यसो दाहिलेतिर गयो अनि आइयो अनि आएपछि खाना खाइयो हजुरलाई दिउँसो नि सम्झेको थिएँ कुरा गर्न सकिनँ है अनि अहिले चाहिँ ट्रेक्टर बोलाउँ नै मेरो साथी हुनुहुन्थ्यो भर्खरै मात्र कल गरिरहनु भएको थियो निरु तामाङ निशा तामाङ कल्पना चौधरी सञ्जु चौधरी लक्ष्मी गुरुङ राधा कुंवर शारदा खनाल संगीता केसी उमा बानिया गोमा मगर ज्योति मगर सानु गुरुङ नम्रता चौधरी सङ्गीता केसी पार्वती लामा अङ्किता नेवानी अञ्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा सुबेदी रोश्मि तामाङ सलिना बास्तोला सुषमा गुरुङ रोशी अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ पवनजाङ भण्डारी भरत साई मनोज भुजेल घमण्डा मगर मगर धर्म बस्नेत सुदन तामाङ दिपेन्द्र जनक साह पूर्ण थामा पृथ्वी डुम्नाकोटी माव सुद्री शिवचरण चौधरी बद्री घिमिरे राजेश गिरी भरत खत्री केदार पोखरेल धन विकास कार्की बसन्त टेम चारू अनि मेरो एकजना साथी हुनुहुन्छ सन्दीप कडेल अनि दादा मा सम्पर्क गर्न सक्छनमा स्वागत गर्छु हेलो नमस्कार को बन्द सुनिता कता हाम्रो पनि भा छैन। एदि आउनु न त। हुन्छ हामी आउँछौ है त। भाइ आजन। अकि अनि दिनभरि के गर्नु फु? ए यत्तै के बसिरहने? बसिरहने है। हजुर। अजे हुन्छ अब अन्तिममा समसनस। हजुरलाई धन्यवाद छ। कृष्ण दाईलाई, राज दाईलाई, तरतेसीजीलाई, सुवास दाईलाई, सूर्य दाईलाई, रडो भोलिनलाई। अनि मलाई चिने नचिने सम्पूर्ण आदा मेरो घर परिवारले। हस्तो छुट्टौ नमस्कार। नमस्कार के <laughs> हामीलाई फोन गर्नु भएको थियो कुमरोजबाट सुनिता है सुनिता साङ कुराकानी भयो अर्को आवाज सुन्छ यति बेला फेरि तपाईँ सम्पूर्णको लागि आवाज पछि फुन आउँछौ सु नेउली जास् हुन्छुमालाई बोधा गालाउँछु चार हुँदा हुँदा हुन्छ तिम्रा यादमा रेलकी एक सय चार थौलो अर्पण विरको इन्टर र त्यसै गरी यो आवाजलाई तपाईँको रेडियो सेट सम लागि मित्र विष्णुको सहयोग मिलेर भएको छ सुन्न छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तिन सय लाइनमा फोन गर्न सक्नुहुनेछ अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कति महिना भयो कुरा गरे को सलिना आराम हुनुहुन्छ म पनि एकदम ठिक छु अनि के गर्नुहुन्छ तपाईँ होला मेरो भाषा एकछिन बसि आउनुहोस् कस्तो रह्यो भयो कोही सम्झने पचिशा दिदीलाई विशेष गरी दाजुको लागि अनि निलम अधिकारीलाई अनि मेरो बुवा मम्मीलाई मलाई किन किन्न नहुने सम्पूर्णको लागि हस्त सु नमस्कार फोन गर्नु भएको थियो हामीलाई सलिना हिटौडा भएर कुराकानी उहाँसँग पनि तपाईँ पनि कार्यक्रममा का सहभागी जनाई आफ्नो आफू मित्र र हामीले सुन्न सपिसय तेत्तिसको लाइनमा फोन गर्नुहोस् सा सा सा अर्को साथी लाइनमा स्वागत गर्छु हेलो निशाजी हजिर आमी छ अनि के छ त के भइरा छ अ ठीकै छ ददा ठीकै छ है हजुर अनि खान पिन भो भत्छेन खाना बनाउँदै छु बनाउँदै कार्यक्रम गर्दै गरिरा छु अनि आजको दिन कस्तो रह्यो आज दिन ठीकै ठीकै है हजुर अनि कति के सुन्नु हुन्छ हामीलाई हजुर कति को सुन्नु हुन्छ एकदम जतिखेर सर्वप्रथम त हजुरलाई मेरो घर परिवारलाई र मेरो साथीहरू हुनुहुन्छ कल्पना तामाङ जसरी तामाङ शिला प्रनिता मुना पवनजाङ भण्डारी कैलास डोर मलाई निशा तामाङ सुना सुटा, नमस्कार हजुर नमस्ते फोन गर्नु भएको थियो हामीलाई सलिनाले निशाले है निशाले फोन गर्नु भएको थियो रेडियो अर्पण एक सय चार थप्लो फाँसकहरू सुन्नु भएको छ इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट र विष्णुपुर एकै साथ हामीलाई सुन्नु भएको छ र प्राविधिक मित्र हुनुहुन्छ यति बेला मसँग विष्णुजी आवाजबाट सोम सुन्नुभएको साथमा र कार्यक्रम अर्पण शुभ साँझको यो श्रृङ्खलामा गीत सुन्ने हो विष्णुजी गीत सुनाऊ है त गीतपछि फेरि यहाँ छौँ सुन्दै गर्नुहोला ताने अर्को हाते पोते हट्टी छेव्यो किसाई बोतल पानी आख साली बानी हजुर यो रमाइलो आवाज पछि फेरि स्वागत छ तपाईँ सम्पूर्ण अर्पण एक सय सात लाइनमा सुन कुमार्छ सँगसँगै हामीलाई इन्टरनेटमा पनि सुन्नु भएको छ अर्पण शुभ साँझको व्यवसायमा छौँ हरेक दिन आउने गर्छ साँझ सात बजेको समयमा आधी घण्टाको समयसम्म तपाईँसँग रहेर हामी कुराकानी गर्ने गर्छौँ अर्को साथी हुनुहुन्छ लाइनमा स्वागत गर्छौँ हेलो राधा राधा एकदम विराम भइरहेछ हामी चाहिँ उपचार गर्ने प्रयास गरिरहेका छौँ है <laughs> बेला निको हुन्छ समस्या पनि है कि अनि रादोजी खाना खानु दादा अनि चितेश करित सूर्य दारा २० हजारको लागि म अनि प्रतीक्षा दिदीको लागि म अनि नीला मदिकारी म अनि um, पवन जंग भण्डारी म um, कमान्डर um, आना म अनि चरोति लामा म um, अनि डाँकुटामा हुने निर्मला पवार um, म अनि कल्पना जमुनाको लागि होस त छुटाउ नमस्कार नमस्ते नमस्के दादा राधा गल्गन उभायको थियौ हामीलाई ज्यामिरमा छ कुरकानी रहे वहाँसँग र अब हामी एकजना साथीसँग मात्र कुराकानी गर्न सक्छौँ के हो इन्जिनले दुई-तीन फोनवनमा छ त सबथोक उहाँ इन्जिन इन्जिन भन्छन् त जो आए पनि त्यस्तो हैन के अनुले फेरि फरक तरिकाले सोध्नुहुन्छ तपाईले है हो <laughs> केनी अनुजी <laughs> खान खानु भ नै खाथेन पुगाल्दिति आज यस्तो फोन गर्छु भनेर गर्दिएले आज यस्तो फोन गरौं भने गर्दिएकै नत्र कहाँ गर्ने हैन अब कहाँ गरिहल्छु नि यस्तो साथीहरु पालो देन् पेन लाग्ने कि फोन लाइन डिस्टर्ब हुन्छ त्यही भएर हो र हैन होला अनि अनि अरू सुटाउ नमस्कार अनुपर्बाट कल गर्नु भएको थियो उहाँसँगै आज पनि कार्यक्रमबाट मिदम माग्नुपर्छ जिम्मे कल हुनुहुन्थ्यो है आज हामीलाई कल गर्नुभयो नेरू त्यसै गरी पदमपुर बाछो लेजा पर्सा बाटो बदनचोइनपुर भएको छ निलाम शक्तिखोर बाटो त्यसै गरी सुनिता हुनुहुन्थ्यो कुमरोज भएको छो सलिना हेटौडा भएको छो निसा हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो त्यसै गरी राधा ज्यामिरीबाट अनुपर्छबाट तपाईँ सम्पूर्णलाई धन्यवाद कल गरिदिनु भयो र कल गर्नुको लागि प्रयास गर्ने तपाईँलाई सुनेर साथ दिनुभयो धन्यवाद प्रतिक्रियाको लागि सुन्न सपना बाँच त्रिसठी तिन फोन गर्न सक्नुहुन्छ भन्दै अन्तिममा प्राविधिक मित्र विष्णुप्रति आभार प्रकट गर्दै आवाजबाट नमस्कार mama sanja ko maya juncha ba ho sanga nai lai na vanan janna sanja nai nai na ho nai nai ko pari <tries> se ho juncha ka